तिजा अबको दिन दिनभित्रै आउने लामो तियासी लगायत प्रभावित साँझ पाँच बजेबाट बन्द परिचय पत्र बनाइदिने पढ्लो देखाएर महिलालाई कालो मसु दलमा प्रयोग गरिएको खुलासा राजनीतिक दबावका कारण कार्य द्रुत गति में अगर बढ़े अभिल वर्षा पचला में आयीताली गांव प्रभावित आपू खुशी औषधी किखाना चिकित्सक को सलाह वैदेशिक रोजगारी में जानी वर्षे घट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 बच्चाको शारीक र मानसिक विकास हुन्छ बच्चाको खाना खाना मन बढाउँछ बच्चाको रगतको कम हुने हुन रे अरू सूक्ष्म तत्त्वको कम हुन बटलाई जोगाउँछ बालबिटा खुवाया पछा बच्चा चलाख दे फुर्ती फार्ती भएका हुनन् बालबिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाई रोग लाग कसरी खुवाउनु बोलान्छ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 बाल भिटा समुदाय प्रबर्धन कार्यक्रम कायिलधुरा प्रभावकारी सूचना कामस्कार प्रसारण भैर सांझ छजे यूनिटी खबर में स्वागत ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु यस एस वर्षको एसएलसीको नतिजा आउँदो असार छ गते भित्रै सार्वजनिक हुने भएको छ परीक्षा सकिएको सत्रै दिनभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ एसएलसी परीक्षा गत चैत्र उन्तिस गते सकिएको थियो यस अनुसार असार छ गते सत्रै दिन यसअघि परीक्षा सकिएको पचहत्तर दिनमा भएको नतिजा सार्वजनिक नै सबैभन्दा छिटो भएकाले यस वर्ष सत्र दिनभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको नियन्त्रक कृष्ण काप्रीले जानकारी दिनुभएको छ अहिले कक्षा दसमा अध्ययन गरिरहेका विद्यार्थीको मनमा यसबारे निकै खुलदुली छ यो वर्ष हामीले एसएलसी परीक्षा दिने कि नदिने विद्यालयका शिक्षकलाई समेत यो बारेमा खासै जानकारी छैन यो वर्षको एसएलसी पहिलाको जस्तो हुँदैन अबको करिब बाह्र दिन अघि नै अर्थात् प्रकाशित हुने माध्यमिक तह उत्तीर्ण एसएलसी परीक्षा अन्तिम हुनेछ त्रियासी वर्ष लामो इतिहास बोकेको एसएलसी परीक्षा यो वर्षदेखि समाप्त हुँदैछ विक्रम समत उन्नाइस सय नब्बे साल एसएलसी संचालन शिक्षा मंत्रालय का प्रवक्ता डा हरिलमशाल अब अबको परीक्षा प्रदेश अंतर्गत सात प्रदेश कार्यालय यसैबीच अब कक्षा दशको परीक्षा क्षेत्रीय स्तरमा हुनेछ शिक्षा मन्त्री गिरिराज मणि पोखरेलका अनुसार केही दिन अघि पारित यस सम्बन्धीको ऐन प्रमाणीकरण भएकै दिन उच्च माध्यमिक शिक्षा परिषद स्वत खारिज हुने र रा। लगतै राष्ट्रिय परीक्षा बोर्ड गठन गरी त्यसलाई कक्षा आठ दश र बाह्रको वार्षिक परीक्षाको व्यवस्थापनको जिम्मा दिइनेछ पक्राउ परेका आफ्ना कार्यकर्ताहरू रिहाईको माग गर्दै विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ बन्दका कारण दिनभरि सवारी साधन चल्न सकेनन् सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परे यता सुदूरपश्चिममा पनि बन्दको प्रभाव परेको छ बन्दका कारण दिनभरि सुदूरपश्चिमका मुख्य सड़कहरूमा गाड़ी चल्न नसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय डिलधुरा में आज दिनभरी भाड़ा सवारी साधन चल सकेन निजी सवारी साधन कही मात्रा में चले थे गाड़ी स्कटिंग मफत आवत जाओत कराई जि ट्राफिक प्रहरी कार्यालय ड्रा जना ब क्षेत्र घटना ट्राफिक प्रहरी छोटो दूरी सवारी साधन रु निर्वाहत रूप में चल तर लामो दूरी का भाई अज चली ट्राफिक प्रहरी कार्यालय डड़ध्रा जनाये बंद पांच बजे खुलेबीच विद्यालय बंद कराउद हिड़का दारचूला जिल्ला जनपरिषद प्रमुख विमल लेखकलाई आज बिहान गोकुलेश्वरबाट प्रहरले नियन्त्रण मारिएको छ गोकुलेश्वर पाँच घर भएका लेखकले बिहानै गोकुलेश्वर उच्च माध्यमिक विद्यालय बन्द गराएपछि उनलाई प्रहरले नियन्त्रण मारिएको हो एक्लै विद्यालयमा गएर विद्यार्थीलाई फिर्ता पठाउनुको साथै विद्यालय बन्द गराउन लगाएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्सपेक्टर बोधराज ओझाले जानकारी दिनु भएको छ विप्लव माओवादीका उनी मात्रै गोकुलेश्वरमा हिँड्दै गएका थिए हलिया परिचय पत्र बनाइदिने भन्दै दलित महिलाहरूलाई डाक्टरमाथि कालो मसो दल्ने काममा प्रयोग गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ नेपाली कांग्रेसका नेता रमेश कोलीले दोस्रा चन्दन नगरपालिका एकका हलिया महिलाहरूलाई परिचय बनाइदिने प्रलोभन बन दिएर कालो मसौ प्रयोग गरिएको प्रहरी निरीक्षक लक्ष्मण शाहीले बताउनु भएको छ फरार रहेका कोलीको खोजी भइरहेको र कालो मसो दल नै महिलालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले परहरी प्रवक्ता शाहीले मुख्य दोषी कोली नै देखिएकाले उनीमाथि सार्वजनिक मुद्दा चलाइएको जानकारी दिनुभएको छ तर उनीलाई राजनीतिक दबावका कारण समात्न नसकेर प्रहरीले फरार रहेको मात्र भनेको स्थानीयहरूले प्रहरीमाथि आरोप लगाएका छन् गएको आइतबार बैतडीका स्वास्थ्य प्रमुख डाक्टर गुणराज अवस्थीलाई कालो दलिएको थियो सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर महेन्द्रनगर रिङका सड़क निर्माणको कार्य द्रत गतिमा अघि बढ़ेको छ सा। सड़कमा ग्राभलिङ गर्ने माटो भरान गर्ने कलभट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडी बढ़ाइएको हो चालु आर्थिक वर्षमा अठत्तर लाखको लगानीमा तीन किलोमिटर सड़कमा ग्राभलिङ चारवटा पाइप कलभट र पाँचवटा बक्स कल्भर्ट निर्माणको कार्यलाई अन्तिम चरणमा पुइएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलनीले बताउनु भएको छ कामीकाटी खोलामा पुल निर्माणको कार्य पूरा भएपछि अर्को वर्षदेखि यातायाती सेवा सञ्चालन हुने उहाँले बताउनु भएको छ रिङ सड़क निर्माणका लागि आर्थिक वर्ष त्रिहत्तर चौहत्तरको बजेटमा पन्ध्र करोड़को व्यवस्था भएपछि सड़क कालोपत्री गर्ने कार्य अगाडि बढ्ने भएको छ इन्जिनियर कलोनीले आउँदो असारपछि सड़क कालोपत्री गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताउनु छ गै रातीको अविरल वर्षा पछिको बाढ़ीले डोटीको लाटामाण्डौंको तिलताली गाउँ प्रभावित भएको छ सा। साँझ सात बजेदेखि केही घण्टा परेको निरन्तरको वर्षापछि गाउँ नजिकैको खोलामा आएको थियो डढेलोको डोडिल... कारण जंगल सकाब भएकाले पानीको गतिलाई ठेक्न नसकेर बस्तीमा पानी घरभित्र पस्दा घरैशी सामान तथा वस्तुभाव प्रभावित बनेका छन् पानीले दर्जनौं घर प्रभावित भएको स्थानीय निलम्बिकले जानकारी दिनुभएको छ तत्कालीन नेकपा माओवादीले शुरू गरेको दश वर्षे सशस्त्र द्वन्दका क्रममा पाँच सय त्रिचालिस जनाले झ्यान गुमाए पनि कैलालीमा सत्यनिर्पण तथा मिलमला बागमा आजसम्म तीन सय चौपन्नवटा मात्र उजुरी दर्ता भएका छन् स्थानीय शान्ति समिति कैलालीका अनुसार आयोगमा तीन सय चौपन्नजनाले उजुरी दर्ता गरेका छन् त्यस्तै द्वन्दका क्रममा त्रिपन्न जना बेपत्ता भएकोमा आजसम्म बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा चौवालिसवटा उजुरी परेको शान्ति समितिले जनाएको छ स्थानीय शान्ति समिति कैलालीका प्रमुख अनु हमालले दिनुभएको जानकारी अनुसार कैलालीमा दुवै आयोगमा गरी तीन सय मात्र उजुरी दर्ता भएका छन् हमानले शान्ति समितिमा झै सात हजार आउने अपेक्षा गरिएको भए पनि कम मात्रामा उजुरी दर्ता भएको बताउनुभयो स्थानीय बासिन्दालाई उजुरीबारे पर्याप्त जानकारी भएकाले उजुरी कम दर्ता भएको बताइन्छ जिल्ला प्रशासन कार्यालय कैलारीको का तथ्याङ्क अनुसार दुन्दका क्रममा पाँच सय त्रिचालिस जनाले ज्यान गुमाएका थिए भने त्रिपन्न जना बेपत्ता भएका छन् त्यस्तै एक विस्थापित छ तथा दुई जना अंगभंग भएका थिए घरमा सुत्केरी गराउँदा जोखिम धेरै हुने बुझेपछि बझाङको पाटला देवल गाँविसका पाँचवटा ओडाका वासिन्दाले आफ्नो ओड़ालाई घरमा सुत्केरी नगराउने ओड़ा घोषणा गरेका छन् औपचारिक कार्यक्रम नै गरेर उनीहरूले पाटल देवल गाँविसका ओडा नम्बर एक दुई तीन चार र छलाई घरमा सुत्केरी नगर्ने ओडा घोषणा गरेका हुन पाँचवटै ओड़ाका महिला सुत्केरी हुँदा उनी विभिन्न प्रकारका खतराका बारेमा सचेत भएका छन् सबै गर्भवती स्वास्थ्य चौकीमा जाँच गराउन थाले जान थालेपछि पाँचवटालाई घरमा सुत्केरी नगर्ने ओडा घोषणा गरेको पाटा देवल स्वास्थ्य चौकीका इन्चार्ज भरत प्रसाद अवस्थीले बताउनु भएको छ घरमा सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान समेत जाने खतरा भएको चेतना पाएको स्थानीय ज्ञान चनारा बताउनु भएको छ उहाँले अबदेखि घरमा कसैलाई पनि सुत्केरी नगराउने भन्दै गाउँमा सबैलाई यसबारे जानकारी भएको बताउनु भएको छ डाक्टर मिलन सिलवालले स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि महिला स्वास्थ्य तथा स्थानीय वासिन्दाले घरमा सुत्केरी नगराउने प्रतिबद्धता जनाएको स्वास्थ्य स्वयंसेवीका रमा देवालीले स्वास्थ्य संस्थामा मात्र सुत्केरी गराउन आफूले सक्दो पहल गर्ने बताउनु भएको छ नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले नयाँ संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताउनु भएको छ बडुले आज बिहान महेन्द्रनगर स्थित आफ्नै निवासमा पत्रकारहरूसित कुराकानी गर्दै संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताउनु हो प्राप्त उपलब्धिहरू संस्थागत गर्नका लागि सबैभन्दा पहिलो प्राथमिकता संविधान कार्यान्वयन भन्द बड़ूले व्यवस्थि का संसद को सत्र महीना मत्र अवधि बाकी रह तत्काल ऐन संशोधन कर जोड़ द अझै पनि 250 सय पचास ऐन कानूनहरू संशोधन गर्न बाँकी रहेको बताउँदै वहाँले ऐन निर्माणमा पनि सहमति आवश्यक रहेको आउने भयो उहाँले संघीय संरचनाहरूको आधारभूत तह सीमांकन र नामाङ्करण गरेर मात्रै स्थानीय निकायको चुनाव गर्नुपर्ने बताउनु छ संघीय आयोगले फागुनमा प्रतिवेदन बुझाउने भन्दै चैतमा स्थानीय निकाय र त्यसपछि प्रादेशिक र केन्द्रीय सभाको निर्वाचन गर्न उपयुक्त हुने उहाँको धारणा छ पूर्व तथा संचार समेत रहनुभएका नेता बडु वर्तमान सरकारको नेतृत्व गम्भीर नहुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरमा विश्वास गुमाइसकेको समेत बताउनुभयो डल्फ्फिन देखिने कैलालीका नदीलाई प्रदूषण रहित बनाउन स्थानीय विद्यालयका छात्र छात्रालाई शिक्षा दिन थालिएको छ स्थानीय आठ विद्यालयका करिब दुई सय चालिस छात्र छात्रालाई नदीको पानी र त्यसमा पाइने जीव जन्तुबारे स्थलगत रूपमै प्रयोगगात्मक एवं व्यावहारिक ज्ञान दिन थालिएको हो डल्फिन संरक्षण केन्द्र थापापुर कैलालीका अध्यक्ष भोजराज श्रेष्ठ गुलेली डल्फिन संरक्षणका लागि जनचेतना जगाउन दुर्गा माध्यमिक विद्यालय कुसुमखाँट महेन्द्र माध्यमिक विद्यालय पगिया पसार जनता महावीर सुनफाटा सत्ती कर्णाली महावीर सत्ती कृष्णध्वज मावी थापापुर बटनपुर र खक्रौला विद्यालयका कक्षा नौ र दशमा अध्ययन गर्ने विद्यार्थीहरूलाई यस्तो ज्ञान दिन थालिएको बताउनु भएको छ डल्फिन संरक्षण केन्द्रको पहलमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसीएनले तीन ती विद्यालयहरूलाई नदीको पानीमा रहेको जीव जन्तुको अवस्था र पानी प्रदूषित भए नभएको जाँच्ने यन्त्र समेत उपलब्ध गराएको छ पीएच मिटर र कन्डक्टिभ मिटर नाम गरेका ती यन्त्रको प्रयोगले नदीमा पाइने जीव अवस्थाका साथै र पानी प्रदूषित भए नभएका बारेमा जानकारी दिने संरक्षण केन्द्रका अधिकृत्ता रिरूलाल चौधरीले बताउनु भएको छ चालू आर्थिक वर्षमा जिल्लामा आयोजना हुने भनिएको बालभेला आर्थिक अभावमा नहुने भएको छ जिल्ला जिल्लाभरिका बाल बालिकाहरूको जिल्ला संजाल गठन गर्न तथा उनीहरूको अधिकारको बारेमा सशक्तिकरण गर्नको लागि जिल्ला बाल कल्याण समितिले बाल भेला गर्ने निर्णय गरेको भए पनि आर्थिक स्रोत संकलन हुन नसक्दा बालभेला स्थगित गरिएको बाल अधिकार अधिकृत मनोरथ जोशीले जानकारी दिनुभयो बाल अधिकारको संरक्षण र सम्वर्धन गर्न समेत भेला उपयोगी हुने उपयोगी हुने भए पनि बाल भेला गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ हरेक गा दु दुजना प्रतिनिधि बोलानेवश्यक बजे व्यवस्थन कर गावि आग्रह कर गावि भेला में प्रतिनिधित्व करने बाल बालिका को खर्च व्यवस्थापन करना बाल अधिकार अधिकृत जोशी वताचूला को, जो को खबर हो तपाई भएको छ आफू खुसी औषधि किनेरेनी अस्ति सरले कक्षामा भन्नु भएको होइन साबिकको खानेकुरा सँगै प्रशस्त आइरन पाइने खानाहरू पर्याप्त मात्रामा खाने छ महिनाका चो खा, बाल बालिकाको शारीरिक वृद्धि र विकास छिटो छिटो हुने हुँदा यस्तो उमेरमा आइरनको आवश्यकता बढी हुन्छ किशोरी उमेरमा पनि महिनावारीले गर्दा शरीरलाई थप आइरनको आवश्यकता पर्दछ त्यसै गरी गर्भवती सुत्केरी र दूध खुवाइरहेका महिलाहरूलाई साबिकको भन्दा बढी आइरनको आवश्यकता पर्दछ त्यसैले आइरन प्रशस्त मात्रामा पाइने कोदो भटमास केराउ हरियो सागपात करकलो, गुन्द्रुक गेडागुडी मासु कलेजो र अन्डा जस्ता खानेकुराहरू पर्याप्त मात्रामा खाने गरौं यस्ता खानाहरू सँगै कागती, सुन्तला अम्बा र गोल भेडा लगायतका अमिला जातका फलफूलहरू पनि खाने गरौं नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र पाइले बयानब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा भर्खरै हामीले प्रस्तुत गरेका थियौं एसएलसीको नतिजा असार छ गते भित्रै आउने हलिया परिचय पत्र बनाइदिने प्रलोभन देखाएर महिलालाई कालो मसो दलमा प्रयोग गरिएको खुलासा करेन्ट भारतको मुम्बईमा एक नेपाली युवाको करेन्ट लागेर मृत्यु भएको छ कृष्णपुर नगरपालिका एक निगारी कञ्चनपुर स्थायी घर भएका बाइस वर्षीय सन्तोष आउजीको गैराती मृत्यु भएको हो करिब तीन महिनादेखि भायन्दर स्थित एक होटलमा हेल्परको काम गर्दै आएका आउजीलाई काम गर्दै गर्दा करेन्ट लागेको थियो दाह संस्कार पनि गरिएको प्रवासी नेपाली संघ भारतका राज्य सचिव बीएसओले बताउनु भएको छ मृतक आफन्त तथा होटल मालिक बीच मृतक आउजीका परिवारलाई राहत स्वरूप चार लाख पच्चीस हजार दिलाउने सहमति भएको छ मृतक सन्तोषका दुई वर्षीय छोरा र श्रीमती रहेका छन् बैतडीको पाटन नगरपालिका ओडा नम्बर एघार सन्तोली टोलमा अवैध मदिराको कारोबारले स्थानीय नागरिकलाई समस्या परेको छ गाउँघरमा साँझको पख मदिरा सेवन गर्नेहरूले महिला तथा बाल बालिकाहरूलाई असर पारेको नागरिक सचेतना केन्द्रका संयोजक लब्दैव भाँटले बताउनु भएको छ मदिरा सेवन गर्नेहरूले घरमा आतंक मचाउने गरेको उहाँले बताउनु भएको हो सम्झौता समेत नमानेपछि बाध्य भएर परहरूलाई समेत खबर गरेको संयोजक भाटले बताउनु भएको छ मदिराका कारण बालबालिकाहरूको पढ़ाईमा समस्या भएको छ भने महिलाहरूले हिंसा खेपिरहनु परेको उहाँले बताउनु भएको छ बैतरीको देही मान्डो गाविस वार्ड नम्बर चार रौटे पानीमा बाल विकास केन्द्र सञ्चालनमा आएको छ गाविसको चालिस हजार सय र स्थानीय भाषिन्दाको श्रमदानमा दुई कोटी भवन निर्माण भएपछि बाल विकास केन्द्रको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको हो विद्यालय गाउँबाट टाड़ा भएकाले ससाना बालबालिकाहरूलाई पढ़नका लागि सजिलो होस् भनेर बाल, हो बाल केन्द्र स्थापना गरिएको स्थानीय रमेश बोहराले जानकारी दिनुभएको छ सो ठाउँमा बाल केन्द्र स्थापना भएपछि बहत्तर घरधुरीका बालबालिकाहरूलाई सजिलो हुने भयो बालविकास विकास केन्द्रमा आजदेखि भर्ना सुरु गरिएको बालविकास विकास केन्द्र सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बोहराले डोटीको बारपाटा गाउँ विकास समिति जिल्लाको सत्रौं गाविसमा पूर्ण खोप युक्त गाविस घोषणा भएको छ बारपाटा स्वास्थ्य चौकी तथा बारपाटा गाविसको संयुक्त आयोजनामा भएको औपचारिक कार्यक्रमले आज बारपाटा गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेको हो निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको जिल्ला शाखा डोटिले पूर्णता पाएको छ गएको जेठन्नाइस गते भएको निर्वाचनमा प्राप्त मतका आधारमा आज जिल्ला समिति चयन गरिएको हो जसको अध्यक्षमा कर्मचारी युनियन संघका गणेश धामी चयन हुनुभएको छ भने उपाध्यक्षमा जीलबहादुर महरा सचिवमा सुरेश रोकाया सहसचिवमा जीवन नेपाली र कोषाध्यक्षमा कृष्ण कठायत को चयन हुनुभएको छ त्यसै गरी सदस्यहरूमा प्रकाश बहादुर सिंह परमानन्द शर्मा गोपाल रोकाया पदम नगरकोटी भक्तराज थापा र ध्रुव साउ रहनु भएको छ जिल्ला समितिमा कंग्रेस निकटको कर्मचारी युनियनका सातजना र एमाले निकटको कर्मचारी संगठनका चार जना रहेका छन् निर्वाचनमा भाग लिएका अन्य कर्मचारी संगठनहरूको भने जमानै जफत भएको छ कैलालीको लम्की चुहा नगरपालिका नम्बर तेह्र मलभंगा गाउँदेखि गौतम टोल हुँदै डमरियासम्म रिंग रोड बाटो स्थानीय जनताले 5 किलोमिटर निर्माण गरेका छन् विगत लामो समयदेखि जनताले पर्खेर बसेका सपना स्थानीयको अगुवाईमा साकार भएको बता सड़क निर्माणमा सो क्षेत्रका तीन सय लगातार आठ दिनसम्म श्रवदान गरी रिंग निर्माण गरेको स्थानीय ओडा नागरिक मंचका संयोजक शिर बहादुर विष्टले बताउनु भएको छ डोटीको दिपायल सिलगढ़ी नगरपालिकालाई आगामी दुई वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने भएको बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी अन्तर्गत विभिन्न कार्यक्रमहरू भइरहेका छन् डोटीको एकमात्र नगरपालिका डिपायल सिलगढ़ी नगरपालिकालाई बालमैत्री नगर बनाउन कार्यविधि अनुसार रकम विनियोजन बालमैत्री स्थानीय शासन समिति गठन अभिमुखीकरण लगायतका विभिन्न गतिविधिहरू भइरहेको सामाजिक विकास अधिकृत रमेश चन्द्र जोशले जानकारी दिनुभयो डडेलधुराको गणेशपुर गाविस बडालमा रहेको गणेश उच्च माध्यमिक विद्यालयले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 कमल काक आर्थिक प्रतिवेदन पेश करी नेपाली भाषा को भाषिक प्रशिक्षण संबंधी तीन दिनी तालीम डड़ आजदे शुरू हो विशेष गरी अदालतमा नेपाली भाषाको प्रयोगका विषयमा जानकारी दिने उद्देश्यले शुरू भएको तीन दिन तालिममा सुदूरपश्चिम विकास क्षेत्रका पहाड़ी तथा हिमाली सात जिल्लाका जिल्ला तथा जिल्ला पुनरावेदन अदालतका कर्मचारीहरू कार्यक्रममा सहभागी रहेका छन् सर्वोच्च अदालत प्रकाशन संचार तथा सम्पादन समितिको आयोजनामा शुरू भएको तालिमका प्रमुख अतिथि रहनुभएका पुनरावेदन अदालतका कायम मुकायम मुख्य न्यायाधीश टीका बहादुर रहमानले भाषाको प्रयोग सरल रूपमा गरिनुपर्ने बताएका छन् न्यायालयको फैसलामा उल्लेख गरिने शब्दहरू सबैले बुझ्ने गरी उल्लेख जोड़ दिनुभएको छ परम्परागत रूपमा प्रश्न नबुझ्ने र अनेकन अर्थ लाग्ने गरी फैसलामा उल्लेख गरिने शब्दले जनतामा प्रष्टता नहुने भन्दै न्यायालयको फैसलामा सरल शब्द र वाक्य संरचना हुनुपर्ने बताएका छन् धूलो धुवा तथा प्रदूषणका कारण काठमाण्डु शहरमा रोगको जोखिम बढ़दो छ अधिकांश मानिस कुनै न कुनै प्रकारका समस्याले ग्रस्त रहेका छन् कुनै बिरामीले छुनासाथ झट्टे औषधि पसलमा गएर औषधि किन्ने हाम्रो बानी रहेको छ अलि सांचो हुन औषधि खान छोडिहाल्छौ तर चिकित्सकको सिफारिश बिना औषधि किनेर सेवन गर्नु र ढोज नपुगिकन छोडनु दुवै स्वभाव हाम्रो स्वास्थ्यका लागि हानिकारक छ निको भयो भन्दैमा डोज नपुर्याए औषधि खान छोड़ियो भने रोग बल्झिने खतरा अध्यात्मिक हुन्छ यसले तपाईको शरीरमा सार... भएको रोगसित लड़ने प्रतिरोधात्मक क्षमता समेत हरास आउने गरेको छ परिणामस्वरूप पहिलो पच्चीस ले काम गर्ने तपाईँको शरीरले अब पचास एमजीको औषधि खोज्न थाल्छ डाक्टरको सिफारिश विना मनपरी औषध सेवनले रोगको लक्षण परिवर्तन गरिदिन सक्छ खास औषधि पसलको सिपारिसमा एन्टीबायोटिक लगायतको कड़ा औषधि सेवन गर्दा त्यसले केही दिनका लागि त समस्या समाधान गर्छ सँगसँगै रोगको लक्षण परिवर्तन गरी रोगको स्वरूप नै बदलिदिन्छ जब बिरामीलाई उनीहरूको खाने औषधिको काम नगरेको आभास हुन्छ अनि मात्र उनीहरू चिकित्सक कहाँ आउँछन् र रोग निको भएन भन्छन् यसबाट बस्दा बिना सल्लाह हचुवाको भरमा कुनै पनि औषधि सेवन नगर्नु नै उपयुक्त हुने स्वास्थ्य बताएका छन् वैदेशिक रोजगारमा जाने नेपालीको संख्या वर्षनी घट्दै गएको एक तथ्याङ्कले देखाएको छ सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटमा मेन्थावर व्यवसायले कामदारलाई विदेश पठाउन नसक्ने बताएपछि कामदारको संख्या घटेको तथ्याङ्कले देखाएको हो आर्थिक वर्ष दुई हजार सत्तरी एकहतरमा जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए तर त्यसको दुई वर्षपछि अर्थात आर्थिक वर्ष दुई हजार चैत्र महीनासम पच्चीस दशमलव दुई प्रतिशत कमी आई तीन लाख एघार हजार आठ सय पचास सीमित राष्ट्र बैंक ने तथ्यांक तथ्या गत आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तर में पांच लाख बाहर हजार जना कामदार श्रम स्वीकृति लिये का थी। तर चालू आर्थिक वर्ष चैत मशांत समय झंडे दुई लाख भाई कम मानसवीति लिखा राष्ट्र बैंक लेना भूकंपाफ्री टिकट का कारण श्रम स्वीकृति लिनेको संख्या घटेको राष्ट्र बैंक ले अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट ट्राफिक का ना ना। आज सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ तर नेपाल बन्दका कारण दिनभरि सवारी भने चलेका थिएनन् साँझ पाँच बजेदेखि सड़कमा सवारी साधन चल्न थालेका छन् साधारणतया आज राती देशका पूर्वी र पश्चिमी क्षेत्रमा तथा आंशिक रूपमा बाकी भागहरूमा मौसम बदली हुने हुनेछ यसैगरी पूर्वी र पश्चिमी क्षेत्रका केही स्थान र मध्य नेपालका एक दुई स्थानमा गर्जन सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सधैँ साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ एसएलसी को नतिजा अबको को बारा दिन दिन आउने, त्रियासी वर्ष लामो इतिहास बोक यह वर्षदी समाप्त शिक्षा परिषद खारिज सुदूरपरी जनजीवन प्रभावित साचय पत्र बनाईदिने प्रलोभन देखा महिलासो दलना प्रयोग खुलासा राजनीतिक दबाव का कारण सामने न सके प्रहरी दोषी फरार रखि प्रहरी मधि आरोप सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर महिनानगर लिंक सड़क निर्माणको कार्य द्रत गतिमा अघि बढ्दै अविरल वर्षापछि खोलामा आएको बाढीले डोटीको तिलताली गाउँ प्रभावित र आफूको सी औषधि किनेर नखान चिकित्सकको सल्लाह वैदेशिक रोजगारीमा जारी ने नेपाली वर्षनी गर्दै समाचार सर्वण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा ट्विटरमा ट्विटर